यसरी घर घरमा यिनै चिन्तन गर्दथे कतै कतैबाट भगवानलाई बोलावट आउँथ्यो जडस कहाँबाट बोलावट आउँथ्यो प्रभु पाल्नुहुन्थ्यो उनले बनाएको माखन खाइदिनुहुन्थ्यो आनन्दित पार्नुहुन्थ्यो जमुना किनारे मेरो गाउँ सावरे आ जाइयो यमुना किनारे मेरो मेरोगाँव जमुना की नारे मेरी ऊंचिरे हमेली जमुना की नारे मेरी उचि रे हमें ब्रजकी गोपी केली नवल सखी मेरो नाम सावरे आज हो नवल सखि मेरो नाम सावरे आज ना की नारे रुगा, ना बोलो लाल की प्रभु पाल्त्य सबले आनंदित कर दिन ये सिलसिला चलिख अब भगवत भक्ति भावना द्वारा भावित भाग आत्मा असह्य विरह को सहन कर पर्ने दिन आसन्न यंगी को जीवन कृष्णला एक छन नबीर्सने बिहान भो ब्रह्म मुहूर्त को बेला में उठे स्न आदि कर दही का पात्र अगाड़ी राखे आज मेरे अंगना आओ नंदलाल आओ गोपाल भनेर गाएका छन् गली गली गुन्जित पारेका छन् त्यस्तै यी भक्तजनहरू व्रजका गोप गोपिकाहरू यी अब एउटा बडो असह्य विरहको वेदना सहना विवश हुन्छन् एक दिन मथुराको राजदरबारमा कंक्षको दरबारमा देवर्षि नारदजी हरिगुण गाउँदै भिडा बजाउँदै पुग्नुभयो बडो सुन्दर प्रभुको स्मरण गर्दै कृष्ण कृष्ण भन कृष्ण कृष्ण भन्नु कृष्ण कृष्ण भन्नु अन्तकालमा काम लाग्ने यही हो तेरो धन जन्म जन्म काम लाग्ने यही हो तेरो धन हरिह भन्तकालमा काम लागमा <घुलते> <द्थियों दिग्थे> काम लाग भगवान सचिदानन्द भगवानको को आगमन भो कंसले स्वागत गरो नारदजीको ठिक छ कंस आए, हे भोज कुल भूषण मथरा नरेश ठिक छ सबै ठिक छ ठिक छ देवर्षेजी ठिक छ भनौँ कंसले अरू त ठिक होला तर राम बलदेव कृष्ण बलराम कृष्णको बारेमा के सोध्दै छोट ए यी दुईजना ठिटाले त मलाई रुनु न हाँस्नु बनाएको नाकौँ दम गराएका छन् मलाई अहिलेसम्म हैरान पारिसके जति मथुराबाट पठाउँछु जसलाई पठाउँछु ती ठन्डाराम हुन्छन् एउटा फर्केर आउँथ्यो उतना गई उहीँ हराई प्रेणाव्रत गयो उहीँ हरायो सगटासुर गयो उहीँ खत्तम भयो अघासुर बकासुर वत्सासुर सब गए उहीँ ठन्डाराम भए एउटा फर्केर आएनन् तर मैले जान्दो गर्ने विचार गरिसकेका इनको. यिनको अब म मथुरा बोलाएर यिनीहरूलाई मथुरा जिकाएर आफ्ना सेनाहरू प्रयोग गरेर यिनलाई समाप्त पारिदिन्छु रे वर्षी नारदजीले मुस्कुराएर भन्नुभयो ह ठिक छ ठिक छ पार्ला जस्तै छ खुब पारिया छ त म नारदी मुस्कुराउनुभयो त्यत्तिकैमा कंसले अम्बस्ट नाम गरेको माहुतेलाई बोलायो माहुते हे अम्बस्ट हजारौँ हात्तीको ताकत भएको कुबलया पिणनाम गरेको हात्ती लिएर द्वारमा बस्नु उसले हात जोड अष्टमा आऊ त्यसले त्यतिकैमा अक्रुजीलाई बोलायो र अक्रुजीलाई भन्नु थालो है अक्रदेवलाई वृन्दावनबाट ल्याउने काम हजुरको गर्नु पर्यो यो राम्ररी व्यवस्थित रूपले म अब कृष्ण बलदेव जीवित छन् भन्ने सुन्न चाहन्न यिनको अन्त गर्छु अब मनोकांक्षाले अक्रजीले मन मनाए यस खले अरू त केही होइन मलाई कम से कम कृष्ण बलदेवको सामु त पुर्याउने भयो भनेर मन मनाइ सराहन गरे एक अंशको त्यस दु दुषित आशयको आज्ञालाई त्यसपछि अक्रुरजी अब मथुराबाट वृन्दावन जानुहुन्छ भोलिपल्टै जानुहुन्छ यसै बिचमा केसी नाम गरेका दानवले सारा ब्रजमण्डललाई आतंकित पारेको सबले भगवान् कृष्णलाई पुकारे कृष्ण कृष्ण महायोगीन वही सर्वतोदिशा भगवान श्रीकृष्ण ने ते केशी का सामू गाएर आप्य मुस्टि मुख में इस प्रवेश कराईद ब्रह्म रंध्र भेदन भो निक आत्मज्योति सर्वात्मा सर्वेश्वर भगवान कृष्ण में बिलीन भो सारा व्रतवासी प्रभु को महीमा गाय अक्र जी भोलिपल्टे जान मन लगो प्रभु गुणानुवाद गाउँ जान भो भगवान् कृष्ण कहाँ लिनालाई वृन्दावन विशाल रथमा चढेर जानुभएको थियो नन्द भवनको सामु गएर रथ रोकियो बेलुकीतिर नगिचे त्यहाँ गौमाताहरूको गौशाला थियो जहाँ भगवान् श्यामसुन्दर बलददेवजी टाढा टाढाबाट आएका गौमाताहरूलाई बाँध्ने तन्काउने गर्दै हुनुहुन्थ्यो दुहोने इत्यादि ठाउँ ठाउँमा त्यसलाई लगेर बाँध्ने गोठ गोठमा सबैले नन्द भवनको गाड़ी आएर खडा भएको त्यो रथलाई देखेर तर्क वितर्क गर्न थाले अग्रुजी रथबाट ओर्लिने बित्तिकै त्यहाँको बालुकामा चरण चिन्ह थिए भगवान्का ती चरण चिन्हलाई शिर झुकाएर बन्धन गर्न लाग्नुभयो त्यहाँको धुलो उठाएर ललाटमा लगाउनु भयो त्यत्तिकैमा भगवान् श्रीकृष्ण बलदेवजी गाईहरूलाई बाँध्ने दुहने इत्यादि काम सकेर आउनुभयो अक्रुजीले भगवान् श्याम चरण कमलमा बन्धन गर्नुभयो श्याम भगवानले उहाँलाई उठाएर अक्रोजीलाई हात समातेर भित्र लिएर जानुभयो सारा रात मथुरातिरका कुराहरू सोध्नमा र तिनको उत्तर पाउनमा नै बित्यो त्यही चर्चा भइरह्यो आखिरी रातको पछिल्लो भागमा केही बेर विश्राम भयो निद्रा सुख लिनुभयो अक्रोजीले बिहान हुने फेरि अब चर्चा परिचर्चाको क्रममा बितेको थियो रात नन्द बाबाले त अक्रोजीको आगमनको कारण सोद्धाखेरि अक्रोजीले भन्नुभएको थियो म त कृष्ण बलदेवलाई लिन आएको राजा कंसको आदेश छ भोलि नै जानु पा राम्रो हुन्थ्यो भनेर कुरा भएका थिए भगवान् कृष्णले बलदेवजीले पनि उहाँहरूलाई लिन आउनुभएको अक्रोजी भन्ने सुनेर हामी त यसै पनि मथुरा त आउँदै नै थियौँ तर अक्रोजी हजुर बोलाउनै आइपुग्नुभयो त चाँडै जाने भोलि नै हामी हिँडिहाल्छौँ हुन्छ हजुरको योजना सँगै सँगसँगै मिलेर हामी भोलि नै जान्छौँ भनेर भगवानले पनि स्वीकार गर्नुभयो नन्द बाबाले पनि विचार गर्नुभयो अब मथुराको साथसाथै गएर कृष्ण बलदेवको साथमा स्वभावको निरीक्षण पनि गरेर आउँ अनि कंसको अझसम्म हामीले तिरिराखेकै छौँ तिर्ने काम पनि गरेर हौँ भनेर विचार गर्नुभयो गाडाहरूमा सामान सजाउने तर्खर नन्द बाबाको पनि चलो तर नन्द भवनमा आएर खडा भएको त्यस रथलाई लिएर सारा ब्रजका भक्तजनहरूको मनमा खलबली मचिसकेका थियो यी कुन महानुभाव आए रथ लिएर यी के गर्न खोज्दैछन् भरे बुझ्दै जाँदा अब कृष्ण बलदेवलाई लिएर मथुरा जाने अरे अक्री अब कृष्ण बलदेवको हामीले दर्शन पाउँदैनौँ अरे त्यति निक सुनेर उनीहरू ब्याकुल भए सबै अब त सब योजना बनाउन थाले जाउँ हामी घेरा हालौँ हामी जानै दिँदैनौँ कृष्ण बलदेव कसरी जान्छन् अक्रोजीले कसरी लग्छन् हामी बाटो छेकिदिन्छौँ बाटोमा हामी लम्पसार पार्छौँ सब हामी माथिबाट लग्नुपर्छ हालेर हामी जाउँ त्यसो गरौँ छेकौँ नन्द भवनमा गएर द्वार रोकिदिउँ बाटो भनेर सब सल्लाह गरिराखेका थिए बिस्तारो बिस्तारो सारा तयारीहरू चल्न थाले एता जसोदा माता रोहिणी माता चाहिँ छोत्न थाल्नुभयो अरे कृष्ण बलदेवलाई अक्रोजीले लग्ने अरे अब अब हामीले कसरी आश्वस्त भएर यहाँ रहनु कृष्ण बलदेव नै हाम्रो जीवनका सर्वस्व हुन् उनीहरूले छोड्या हाम्रो यो जीवन कस्तो होला भनेर मनमनै कल्पना गर्दै जसोदा माता रोहिणी माता भगवान श्यामचन्द्रलाई भित्रै हामी त म त बाहिर गएर विदा गर्नु त सक्दिनँ भन्नुहुन्छ जसोदाजी त्यसै भन्नुहुन्छ रोहिणीजी पनि हामीले कसरी बाहिर गएर विदा गर्नु कृष्ण बलदेव आओ बाबु हो भनेर हामी त यहीँ श्रृङ्गारपट्टा धारण गरौँ कृष्णलाई बलदेवजीलाई यहीँबाट आशीर्वाद देऊ र विदा गरौँ बाहिर गएर रथमा चढाएर विदा गर्ने साहस हुँदैन भनेर भित्रभित्रै गोक गोक गरी गरी आँखाबाट आँसु बगाई बगाए यो सुधा माता श्याम सुन्दरलाई रोहिणी माता बलदेवजीलाई शृङ्गार धारण गराउन लाग्नुभयो भगवान् श्यामसुन्दर आमाको आँसु पुछिदिनुहुन्थ्यो आमा आमा किन रोनु भएको म बिर्सिन्न हजुरलाई मेरो बाल्यावस्थादेखि हजुरले बिहान उठ्ने बित्तिकैदेखि गरेको सेवा शुश्रुषा म बिर्सिन्छु मेरो लागि कति प्रेमसँग वात्सल्यसँग हजुर माखन तयार गर्नुहुन्थ्यो मलाई खुवाउनुहुन्थ्यो यो राम्रो हुन्छ अझ चा, यो चाहिँ झन् राम्रो हुन्छ भन्यो भने चुनी चुनिकन वस्तु आभूषण धारण गराइदिनुहुन्थ्यो म यो सेवा कहाँ बिर्सिन्छु र माता नरहनुहोस् भनेर जसोदा माताले भगवान् भन्नुहुन्थ्यो र आँसु पुछििदिनुहुन्थ्यो त्यही हालत बलदेवजीको थियो रोहिणी माताको आँसु पुछिदिनुहुन्थ्यो सान्पना दिनुहुन्थ्यो आमालाई यसो गर्दै गर्दै यता ठेङ्गार पटारको तयारी भइराखेका थिएँ अक्रोजी रथ सजाउन लाग्नु भएको थियो अनि सम्पूर्ण गोपिकाहरूले त्यहाँ आएर नन्द भवनलाई घेरा हालेका थिए गोपाहरू पनि बन्धुहरू भक्त भगवानको बालशाहरू जससँग सँगसँगै गाई चराका थिए बादशाह चराएका थिए ती सबै पनि आएका थिए रुँदै अब श्याम सुन्दर बिना हामी वनतर्फ जानु पनि कहाँ मन लाग्ने अवस्थामा हुन्छौँ र जहाँ वनभोजन गरियो श्याम सुन्दर सँगसँगै जहाँ हामीले विभिन्न प्रकारका खेल खेल्यौँ श्याम अब ती ठाउँमा बिना श्यामसुन्दर हामी किन जाने के तिनको आनन्द रह्यो र अब हाम्रो लागि भनेर उनीहरू पनि व्याकुल थिए सभाहरू त्यहाँ घेरा हाल्दै दे बसिहालि देख्दा देख्दै अक्रुजीले रथ सजाउनु भयो भित्रबाट घुख गर्दै अस्त्रपोरित नेत्रले जोदा माताले रोहिणी माताले श्यामचुन्दरलाई अक्रुजीका हातमा सुम्पिनु भयो अक्रोजीले भित्रबाट लिएर आएर अब रत्न चढाउन लाग्नुभयो श्यामचन्दरलाई बरददेवजीलाई पछि पछि नन्द बाबा विभिन्न गाँडामा विभिन्न वस्तुहरू सजाएर मथुरा यात्राको लागि तयार हुनुभयो अरू गोपबन्धुहरूसँग भगवान् रथमा चढ्नुभयो घेरा हालेर बसेका बालसकाहरू गोपिकाहरू सब अगाडि छन् हामी रथ चलाउन दिँदैनौँ है श्याम सुन्दर आज्ञा होस् कहिले फेरि हामी यो सौभाग्य दर्शनको हामी पाउँछौँ हामी त बिहान गाई लिएर हजुर वनतर्फ जानुहुन्थ्यो सायङकाल फर्किएर आउनुहुन्थ्यो आरती हामी आरती उतारेर गोठमा हजुर सँगसँगै गौमाताहरूको पूजा गर्दथ्यौं अनि बल्ल हामीलाई आँखाको दर्शनको प्यास सन्तुष्ट हुन्थ्यो हाम्रो त्यसरी हामी सधैँ आनन्दित भएका अब श्याम सुन्दर्भ यो सन्धि नपाएपछि हाम्रो जी जीवनको के अर्थ होला हे विधाता तिमी पनि केटाकेटी जस्तै खेल खेल्ने रहेछौ अहो विधा दया प्रेमको स्नेह समंधमा दियो अर्भ चेष्टो गर्दा रहेछौ तिमीलाई दया भन्ने चाहिँ रहेनछ हरे विधाता नाम पनि गजबको राख्यौ तिमी जीवन धन टाड़ा हो। सुस्वरम खोस बाधव हे, हे, हे दामोदर अब कहीं दर्शन पाने हमारे व्याकुल गोपि काोक लज्जा बिर्से कल के आंखा मंसू देख